छोटूमा रेडिओ आर पाद मनमुट मन मन ले थी मानो तिमले यही बेला फोन गार्यो रेडियो आर पुंदिए मा। म नमस्कार म लोकगायक तथा संकलप प्रस्तुत पन्त तपाई अहिले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम अर्पण शुभ साझ स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि चार थप्लो पाँच मेक हर्समा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर अझ भनौँ अर्को एउटा रमाइलो साँझ लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा थाहा नै छ तपाईँले अनुमान पनि लगाइसक्नु भएको छ र तपाईँको अनुमान सही पनि भइसकेको छुन सँगसँगै आज पनि हामी अर्पण पन शुभ साझको व्यवसाय लिएर आइसकेका छौँ साँझको साथ बस्ने बित्तिकै तपाईँको माझमा आउँछ र करिब करिब साथीसम्म रहन्छौँ मिठा मिठा लोक भाकाहरू तपाईँको लागि राख्छौँ अनि तपाईँको सम्झना तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ आउनुहोला अनि तपाईँसँग भलाएको सारी गर्छौँ अनि मिठा मिठा लुक भाकाहरू तपाईँको लागि नै हामी प्रस्तुत गर्छौँ रेडियो र यति बेला तपाईँले अर्पण शुभ साहजको व्यवसायमा पहिलो सहभागी साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर हेलो हेलो गई अहा धनकुटाबाट निलम अधिकारी अनि के छ जी खबर हजुर एकदम के के छ हजुरको के छ कस्तो एकदमै एकदम ठिकै छ हजुरले मिलाएर घुमाई चौडाइ गर्नुभएको छैन हजुर बाँकी रहेको छ मम्मीले पकाइरहनु भएको छ तर एकछिन पछि खाने भन्दै म बसिरहेको छु हजुर सर्वप्रथम हजुरलाई होइन अनि मेरो प्यारो विष्णुन भाइलाई अनि अहिले त्यहाँ अर्को टेलिफोन लाइनमा भरत साई आइसक्नु भएको छ उहाँलाई विशेष गरी सम्झेको छु अनि मेरो निरु बहिनी निसा सानु गुरुङ सन्जु चौधरी उमा बानिया संजिता, गोमा मगर ज्योति मगर अङ्किता नेवानी अञ्जना सापकोटा, नम्रता चौधरी अस्मिता चौधरी सलिना मिना गुरुङ निरा मेरो बेस्ट फ्रेन्ड पवनजाङ भण्डारी मनोज भुजेल दीपक आचार्य धर्म सुदन तामाङ पृथ्वी विकास कार्की मेरो प्यारो दाई घमण्ड राणा मगर अनि भरत साई सायद आउनुभएको होला लागिरहेको छ मलाई धनकुटाबाट आउनु भएको थियो बेला अर्पण सुझको व्यवसाय अर्को साथी पनि आइसक्नु भएको छ माता माता बाँदैनौ ए भन नि छैन चुप देख्न पाउँदैनौ मैले माता आउँchau aaudaina kho bhala nirmaya chaudaina esai marchu ma dekhna paudaina kho bhala nirmaya chaudaina esai marchu ma dekhna paudaina भन निर्मायाँदैन यसै मर्छु म देख्न पाउँदैन कसलाई भन्न खोज्नु भयो दुर्गाजी कस्तो ठिकै छ आज सोमबारको दिन पनि हो विशेष गरी मैले तपाईँलाई गाउन लगाउँथेँ पनि होला है हजुर हजुर हाम्रो दुर्गाजीले पहिल्यै बुझेर यति मिठोसँग गाइदिनु भयो धेरै धेरै धन्यवाद छ दुर्गाजी है विष्णुजीले पनि बजाइदिई राख्नु भएको छ तपाईँले गाउनु भएको गीतलाई है अनि के छ दुर्गाएको पनि ठिक छ अरे है सम्पूर्ण रेडी युनिट सबैजनाको एकदम ठिक ठाक छ है खानपिन भएको छैन होला ठिक छ कसमा सम्झिनुहुन्छ आज कस्तो त हजुरलाई धन्यवाद अनि हाम्रो टेन्सन बिस्नु भयो अनि रेडियो पढ परिवार मेरो घर परिवार मेरो सबै साथीहरू मेरो बहिनी मिर्जा अनि त्यो कार्यक्रम सुनेर बस्नुभएको सबै साथी ल्याएर मलाई स्पेसल चाहिँ मलाई दुर्गालाई निस्ने भनेर चिन्नु नचिन्ने सबैलाई सुन्दै गर्नु होला है नमस्कार दुर्गा जी हुनुहुन्थ्यो यति बेला पर्साबाट हुनुभएको थियो निकै नै मिठोसँग गीत पनि गाइदिनु भयो आज सोमबारको दिन हो विशेष गरी आज चाहिँ मैले तपाईँलाई एउटा लुकधुरी भाग गुनगुनाउन लगाउँछु नै तपाईँले पनि गाउनुहुन्छ यो पनि विश्वास मैले गरेको छु र यति बेला भने साथी फेरि आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट हुनुहुन्छ ठीक समय हो ए। हो? हो? कतिको मन पर्छ एकदम मनपर्ने मान्छेलाई गुनगुनाउन त पक्कै पनि आउँछ आउसा? ठिकै छ एउटा बाहना चाहिँ बनाइहाल्नु हो है ठिकै <laughs> छ सोमबारको दिनमा चाहिँ विशेष गरी म तपाईँलाई गाउन लगाउँछु अर्को सोमबार आउँदा चाहिँ एउटा गीत चाहिँ पक्कै पनि लिएर आउनु होला है त अनि अरू त सबै ठिकठाक छ ल ठिक छ अनि आज चाहिँ सम्झिने कसलाई रेडियो सुन्दै गर्नुहोला अहिले पनि भिडा हुन्छ है, है? मारा चीनी, मारा चीनी यार। नमस्कार सपना हुनुहुन्थ्यो आउनु भएको थियो रर्पण सुबसाजको व्यवसायमा तपाईँसँग कुराकानी त गर्ने नै छु पछाडी पछाडि त्योभन्दा पहिले चाहिँ एउटा मिठो भाका राख्न चाहन्छु विरही कार्की र सरिता कार्कीले आवाज दिनुभएको भाका हो माया मायाालु हन्जारा माया कोइलीको छे मधुर बोली माछाला कोही कोही मधुर बोली माझुको छेचाला चड़ी सारा रा जाउ माइक्रो चड़ी सारा राउ माया पोखरा बजार जाऊ माया, माया नारायण घर बजारा कति गायों फिल्म हेलना काो दी गौना कति गायों फिल्म हेलना मन परेको मान्छे पाउन पर्ने रहेछ त हुन पक्कै पनि परे मन परेर त्यतिकै कहाँ पाइन्छ र यति बेला अर्पण शुभशास्त्री बसलाई तपाईँ सन्देश छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एकछिन चार थुप्रो पाँच साथसाथै यति बेला तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर महाकालीसम्म जहाँ कहीँ रहेर सुनिराख्नु भएको छ र तपाईँको सम्झना आफन्तसम्म पुर्याइराखेका छौँ अनि यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँकोमा आज मा प्रस्तुत पनि गरिराखेका छौँ अझै पनि बाँकी छन् र आउनुहोला आजको अर्पण शिव साँझको व्यवसायमा आउनुभयो भने तपाईँले एउटा भाका चाहिँ गुनगुनाउनुपर्छ गुनगुनाउनुहोला यो मेरो गुन आग्रह पनि रहन्छ र यति बेला साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हुनुहुन्छ मकवानपुर हिजोजी हजुर म घरतिरै घरतिरै अलिकति व्यस्त व्यस्त थिए भनौँ अलिकति अब नयाँ साथीहरूलाई पनि केही नृष्ण एकदम सही छ कि मान्नुपर्छ खाना आहा, मैले ठिकै छ केही छैन सम्झिनुहुन्छ त्यो नै हाम्रो लागि सबभन्दा ठुलो कुरा हो नि त है अवश्य पनि अब सम्झिने अब तपाईँहरूले पनि अब माया गर्नु पऱ्यो हामीले पनि माया गर्नु पर्यो वान साइड लभ कहिले पनि सक्सेस हुँदैन नि तिजु विशेष गरी दिजुलाई अनि मेरो भाइ के अरे मलेसियामा हुने मेरो माइलो भाइलाई अनि यहाँ मकवानपुर काँक्रेकमा अध्ययनरत भाइ विकास ब्लोन भाइलाई अनि उता मलेसियामै सँगै बसेर फर्किनु हुने मेरो साथीहरू सबै साथीहरूलाई होइन मसँगै बसेर तिन चार वर्ष बसेर फर्किनु हुने सबै साथीहरूलाई होइन अस्ति मलाई पानी नेपाली धेरै फन्ड रहेछ खै त हामीले सम्झेको भन्दै हुनुहुन्थ्यो उहाँहरूको अब सबैको नाम लिएर भ्याउँदिनँ सबैलाई मलाई संक्षिप्त रूपमा सबैलाई धेरै सम्झेको छु भन्न चाहन्छु होइन हुँदै थियो अनि अब यहाँ मकवानपुर काँक्रे यहाँ घाइस्टोरमा रेडियो सुनेर बसिरहनु छ मम्मी बुवा अनि यहाँ मकवानपुरका यहाँ सबैवासी अब कृष्ण लामा हुनुहुन्थे यति बेला मकवानपुरबाट आउनु भएको थियो र अर्पण सुबसायमा अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु नमस्कार पागल भेर्ने र तिनी भन्न त भन्थ्यो सानो हुँदैछ मैले जस्तै तिमीलाई तिमीले नि कसैलाई निकै नै मिठोसँग गीत गाइराख्नु भएको थियो कहाँबाट को बोल्दै हुनुहुन्छ भनेर सोध्न नभ्याउँदै गइसक्नु भएको छ ठिकै छ फेरि प्रयास गर्नुहोला तपाईँसँग कुराकानी हामी गर्ने नै यसो कहिलेकाहीँ यस्तै हो साथ दिँदैन नेटवर्कले साथ दिँदैन फोनले साथ दिँदैन के गर्नु यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ अनि नि नि कस्तो छ तयारी राम्रोसँग तयारी गर्नुहोस् राम्रोसँग एक्जाम दिनुहोस् राम्रो रिजल्ट तपाईँको आओस् मेरो अग्रिम रूपमा सम्झिने कसलाई मेरो मम्मी बाबा मेरो हजुरबाजुरामा मेरो फ्रेन्ड सबैजनालाई मेरो भाइ बहिनी रिदा हुन्छ है नमस्कार यति बेला र अर्पण शुभ साँझको व्यवसायमा हामी फेरि पनि अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्न चाहन्छौँ एम छेत्री र पूर्णकला विषीको आवाज रहेको भाका बादल लेखे बादलले हो पानी केले परेको बादल ले हो ले काली भेषतिर झरेको रोदीमा घङ्केको भदलुले हो घम घर रोदी में घन के गो मदल के कारो तीरा झर को रोदी मैखन के मदल आदिमा घनकीको मादलुली हो न के नै मिठो भाका रमाइलो भाका तपाईँले सुनिसक्नु भएको छ र अर्को शुभ साहजको यो बसाय तपाईँ हुनुहुन्छ र यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राखिराखेका छौँ अनि तपाईँको सम्झना तपाईँकै घर परिवारसम्म पनि पुऱ्याइराखेका छौँ यदि आउन चाहनुहुन्छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय र शून्य छप्पन्न पाँच त्रिसठी तिन त्रिस् कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ ओहो फोन लाइनमा नि केही नै डिस्टर्ब आइरहेको छ एकदमै समस्या छ राम्रोसँग कुराकानी गर्न सकिनौँ त्यसको लागि चाहिँ क्षमता प्रार्थी छौँ भन्नुपर्छ फेरि प्रयास गर्नुहोला पक्कै पनि फल लाग्न सक्छ र अर्पण सुबसाको व्यवसाय तपाईँकै लागि हो तपाईँकै दिनभरिको थकान काम पेट ब्यालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्न सक्छौँ कि भनेर नै हामी आएका छौँ र यति बेला कोही साथी फेरि हुनुहुन्छ सा, उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार आफू मेरो स्वरले भ्याएन कि जस्तो लाग्यो होइन कोही साथी हुनुहुन्छ किन बोली राख्नु भएको छैन कोही साथी आउनुहुन्छ राम्रोसँग कुराकानी हुन सकिया छैन कसैसँग त बोली सुरुवातै भएको छैन केही छैन प्रयास गरोस् हामीसँग थोरै समय मात्र बाँकी छ अब तपाईँसँग धेरै फोन लिएर धेरै कुराकानी गर्न सक्दैनौँ अन्तिममा एकजना साथीसँग कुराकानी गर्छौँ नमस्कार हेलो कामाटी को हुनुहुन्छ नचिन्ने त कुरै छैन गीत बजिरहेको छ हाम्रो एन्जलको खबर मेरो पनि एकदम ठिक छ अनि खाना भयो कि भा छैन एन्जलिसमा अनि हाम्रो एन्जललाई हेलोक भएको चाहिँ कतिको मनपर्छ अरे मैले भन्नुहोस् भनेर सुन्नु चाहिँ मनपर्छ गाउनुहोस् न त मैले भने तपाईँलाई आज भन्नु कुन चाहिँ ल तपाईँलाई जुन भाका आउँछ जुन भाका सजिलो लाग्छ त्यही गाउनु धेरै गाउनु पनि पर्दैन थोरै भए पनि हुन्छ धेरै गाउँ फुट्टै आजसम्म आएन छिटिजबारी मेरो निकै नै मिठोसँग गाइदिनु भयो भइरहेको थियो तर अलिकति लाज पनि मान्नुभयो जस्तो लाग्यो है आगामी दिनहरूमा चाहिँ गाउनु होला अनि कता सम्झिने अन्त म सोन्जिल फटाफट सम्झिनुहोस् इसा ला हुन्छ हुन अहिले वा भने वि हुन्छ एन्जल नमस्कार एन्जल हुनुहुन्थ्यो यति बेला पर्सादेखि आउनु भएको थियो र अर्पण शुभ साझको आजको व्यवसायको हामी अन्तमा शाई कार्यक्रमबाट बिदा माग्नुपर्छ तपाईँले अर्पण शुभ साझको व्यवसाय सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कम लगइन गरेर विश्वको जुन चुकिक्नबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रैतिनजेलसम्मको प्राविधिक साथको लागि प्राविधिक मित्र दुवै विष्णु र रिजललाई धेरै धेरै धन्यवाद भन्दै फोन गराउने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्दै आजको यो रमाइलो बसाइ बाटोमा प्रतीक्षा पनि मिलाउँछु नमस्कार शुभसन्धि सेवाओं दीना हो भाना निरुमायाव हम उदी नई मरछमा देखना पादी नरनी भाई माता भेट होने सकता हो भाना निरुमाया उदीना छुमा देखना पादी हाँ भागना दी माया दीमा देखना पादी हाँ घर समाज को दर्पण सुनोलापाण बाल रोग विशेष